नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम शुभ बिहानीमा दैनिक बिहानी प्रस्तुति शुभ बिहानीमा आज पनि हामी उपस्थित भइसकेका छौँ शुभ बिहानीमा रहेर हामी आजको तिथिमिति आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यही सम्बन्धी जानकारी दिन्छौँ त्यसै रेडियो अर्फ एकछि चार थप्लो पाँच यात्रामा के कस्ता कार्यक्रम रहेका छन् अनि आज तपाईँको जन्मदिन को शुभकामना सन्देशका पत्रहरूलाई पनि हामी स्थान दिने दिनेछौँ आजको श्रृङ्खलामा पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा रिजन हुनुहुन्छ अनि महु ध्रुवराज प्रारम्भमा आजको तिथिमिति आज विक्रमसम्भ दुई हजार सत्तरी साल वैशाख छ गते शुक्रबार तदनुसार दुई हजार उन्नाइस तारिक चैत्र शुक्ल पक्ष नवमी तिथि भोलि बिहान चार एकाउन्न बजे प्रान्त दशमी तिथि तीक्ष नक्षत्र दिउँसो दुई एकाउन्न बजे प्रान्त अश्लेषा नक्षत्र सुलयोग भोलि बिहान पाँच आठ बजे उपन्त गणय बल्लभकरण र आनन्ददादी योगमा उत्पादयोग चन्द्रमा कर्कट राशिमा चर बेला बिहान सात आठ बजेसम्म रहनेछ शुभ बिहानीको प्रारम्भमा मैले आजको त्यतिमिति प्रस्तुत गरेँ त्यतिमिति पश्चात आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले आजको तपाईँको दिनलाई के कसरी निहारेको छ त्यस सम्बन्धी जानकारी आजको दिनमा स्वास्थ्यमा खराबी आउन सक्नेछ बहस एवं छलफलमा समय बित्नेछ माङ्गलिक मा कार्यमा समय तथा धन लगानी हुनेछ इष्टमित्रसँग भेटघाट होला दिनमा अधुरा कार्यहरू सम्पन्न होला नै सफलता मिल्नेछ राम्रो कामको लागि दुविधा होला सन्तोषजनक समय रहेको छ कर्कट राशिको आजको दिनमा सिंह राशि ने तुम आज को दिन में सामिक कार्य में समय व्यतीत होन्या राशि ने तक में शैक्षिक कार्य उन्नति कर सकने का काम संपन्न हो जाने देखिश घर व्यवहार में समस्या उत्पन्न होने तुला राशि ने तुम को आजको दिनमा स्वास्थ्य आमदानीको नयाँ फेला पर्नेछ रमाइलो यात्रा हुन सक्ने मकर राशि त आजको दिनमा आफ्नै कामलाई निरन्तरता दिनुहोला दान पुण्यमा मन जानेछ शैक्षिक क्षेत्रमा सफलता हात लागने धर्म लाग्नेछको लागि राम्रो समय पनि आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशि तपाईँको दिनलाई कसरी निहालेको छ मैले जानकारी गराएँ राशिफल मार्फत तपाईले नवीन कार्यको सुरुवात गरिसक्नु भएको छ गर्ने सोचमा हुनुहुन्छ भने त्यसलाई निरन्तरता दिनुहोला पक्कै पनि तपाईँले सुरु गर्न शुरुगर्न सुरु गर्नुभएको त्यो कार्यले सफलता भने हात पार्नेछ हामी पनि यही कामना गर्छौँ तपाईँ रेडियो अर्फ एक शुभ बिहानीमा हुनुहुन्छ दैनिक बिहानी प्रस्तुति शुभ बिहानीको आजको श्रृङ्खलामा हामी रहेका छौँ र अब हामी लाग्दैछौँ आज जको उन्नाइस घण्टे यात्रामा के कस्ता कार्यक्रमहरू रहेका छन् जानकारी शुभ बिहानी माधव शुभ बिहानी पश्चात विभिन्न गीत संगीत तपाईँले सुन्नुहुनेछ बिहान आठ बजेसम्म आठ बजेको समय रहनेछ ट्राफिक खबरको ट्राफिक खबर, खबर पश्चात नेपाल चौतारी तपाईँले सुन्नुहुनेछ नौ बजीसम्म नौ बजेको समय रहनेछ नेपाल बाढी समाचारको भने त्यस पश्चात लोकझङ्कारको समय रहनेछ दस बजेको समय रहनेछ अर्पण समाचारको यहाँलाई जानकारी गराउन चाहन्छु रेडियो अर्पणबाट प्रसारण हुने सम्पूर्ण समाचारहरू होटल स्टार ब्यान्क्युटले प्रायोजन गरेको छ दस बजेको अर्पण समाचार पश्चात आधुनिक यात्रामा साथ दिन सहकर्मी प्रतीक्षा आउनुहुनेछ एघार बजेको समय रहनेछ अर्पण खबरको भने त्यसपछि बाह्र बजेको समय रहनेछ नेपाली समाचार भने त्यस पश्चातको समय रहनेछ विभिन्न गीत सङ्गीतको एक बजेसम्म एक बजेको बजे बजे बज़ेको नेपाली समाचार लगतै अर्पण क्विज टाइममा तपाईँलाई सुभाष ढकालले एटिच्युड मल्टी लर्निङ एकाडेमीले प्रायोजन गरेको कार्यक्रम अर्पणको इस्ट टाइम तपाईँले सुन्नुहुनेछ चा। प्रराह चार बजीसम्म चार बजेको समय रहनेछ अर्पण खबरको भने तपाईँले त्यस पश्चात बाल गीतहरू सुन्न सक्नुहुनेछ पाँच बजेको समय रहनेछ अर्पण बुलेटिनको अर्पण बुलेटिनमा देश विदेशका ताजा अनि ताता समाचारहरू हामी प्रस्तुत गर्ने गर्छौँ त्यस पश्चातको समय रहनेछ हाम्रा आवाज उर्मिलाको साथमा तपाईँले सुन्नुहुनेछ भने छ बजेको समय रहनेछ नेपाली समाचारको नेपालमाडी समाचार पश्चात तपाईँले अर्पण स्थानीय समाचार सुन्न सक्नुहुन्छ स्थानीय स्तरमा भए गरेका गतिविधि हामी प्रस्तुत गर्ने गर्छौँ साढे छ बजीदेखि सात बजीसम्म सात बजेको समय रहनेछ अर्पण शुभ साँझको सहकर्मी प्रतीक्षाले दिन साथ दिनुहुनेछ आजको अर्पण शुभ साँझलाई शीतल इन्टरप्राइजेसले प्रायोजन गरेको छ साढे सात बजेको समय रहनेछ साझा खबरको भने साझा खबर लगतै तपाईँले नेपालवाणी समाचार सुन्नुहुनेछ पाउने नौ बजेको समय रहनेछ बिबिसी लन्डनको नेपाली सेवा बिबिसी लन्डनको नेपाली सेवा सुनिसके पश्चात श्रमति सम्बेक अच्युत घिमिरेको साथमा उज्यालो नाइन्टी नेटवर्कबाट तपाईँले सुन्नुहुनेछ दस बजेको समय रहनेछ नेपाल एफएमको समाचार भने त्यसपछिको समय रहनेछ खुलदोली डट कमको राति एघार बजेसम्म खुलदोली डट कम सुनिसके पश्चात रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगार्सको उन्नाइस घन्टे यात्रा राति एघार बजे गएर टुङ्गिन जान्छ भोलि बिहान चार बजेसम्म हामी विश्राम लिनेछौँ भोलि बिहान चार बजे प्रवचन मालाका साथमा उपस्थित हुनेछौँ साढे पाँच बजीसम्म तपाईँले प्रवचनमाला भजनहरू सुन्न सक्नुहुन्छ साढे बजेको समय रहनेछ पर्वात बाँडीको भने छ बजेको समय रहनेछ साझा खबरको सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर सुन्नुहुनेछ साढे बजेको समय रहनेछ बाँडी बहस ऋषि धमलाको साथमा तपाईँले सुन्नुहुनेछ भने सात बजेको समय रहनेछ अर्पण स्थानीय समाचारको भोलि बिहान सात बजेको अर्पण स्थानीय समाचार पश्चात शुभ बिहानीको नूत श्रृङ्खलामा हाम्रो भेट फेरि पनि हुनेछ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो मेघार्सको आज शुक्रबारीय श्रृंखलामा के कस्ता कार्यक्रमहरू रहेका छन् त्यस सम्बन्धी जानकारी गराए मैले हामी कार्यक्रमको अन्त्यमा छौं अन्त्यमा शुभकामना सन्देशको पत्रलाई तिमीलाई स्थान दिन चाहन्छु त्यसभन्दा अगाडि आज तपाईँ जो जसको जन्म परेको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्सको तर्फबाट सम्पूर्णमा लाखौं लाख शुभकामना सन्देश जन्मदिनको पत्र प्राप्त भएको छ भनपा आठ पारसनगर निवासी सुरज देवकोटाको आज परेको जन्मदिनको अवसरमा शुभकामना दिन चाहन्छौँ भनेर पत्र प्रेषित गर्नुभएको छ पत्रमा लेख्नु भएको छ उसको सुस्वास्थ्य दीर्घायुको कामना गर्न चाहन्छौँ शैक्षिक क्षेत्रमा प्रगतिको कामना गर्छौँ भनेर पत्रमा लेख्नु भएको छ शुभकामना दिदीहरूमा हुनुहुन्छ हजुरआमा कुशली देवकोटाम, त्यसै गरी बुबा सूर्यप्रसाद देवकोटा मम्मी राधा देवकोटा हुनुहुन्छ अनि पत्रमा लेख्नु भएको छ दिदीहरूमा रन्जिता विमला शर्मिलाले शुभकामना दिन चाहनु भएको छ सोहीपत्र में मघरतर्फ्त हजुरबाबा डोलनाथ चालीसे हजुर आमा कलावती चालीस शुभकामना दिन चाहूभ तेगरी माम किशोर चालीस रमेश चालीस मईजोर सत्यदेवी चालीसे रजना चालीसे शुभकामना दिन चाहूभ तेगरी सानी आमा हो रेणुका चाफागाई जमुना शर्मा शुभकामना दिन चाहूभ सूरज देवकोटा को आज पड़े जन्मदिन के अवसर में रूरज रेडियो अर्फ एक सय चार थुप्लो पाँच मेघार्स अनि मेरो व्यक्तिगत गराउन चाहन्छु यदि तपाईँको आफ्नो आफन्तको इष्टमित्रको जन्म दिनु परेको छ भने रेडियो अर्पण एक सय चार थोब्लो पाँच मेघार्सको फोन नम्बर शून्य छपन्न अपराह चार बजेदी पांच बजेसम टिपाउन सकूने हमी शुभ बिहानी में तम दिन को शुभ कामना संदेश स्थान दूसरी आग्रह संगे शुभ बिहानी को समय सक्रम सुन्नभु तपाय धन्यवाद दिन चाहू प्रविधि संयोजन में साथ ही रिजन विशेष आभार प्रकट कर आज को श्रृंखलाज विधान आज तीन शुभ विदोष नमस्कार you are